प्रचंड को नेतृत्व सरकार बना कांग्रेस एक ढिक्का हुने अविश्वास को प्रस्ताव सामना करने एमए को निर्णय डाक्टर केसी को माग अजय संबोधन भयन स्वास्थ्य अवस्था नाजुक टीकापुर घटना पी थू समुदाय प्रहरी ज्यादती प्रतिवेदन सावजनिकाइवान में पर्यटक सवार बस में आग लगी कमती मृत्यु र लर्ट्समा भइरहेको खेलमा नेपालले दिएको दुई सय अठार रनको लक्ष्य एमसीजी पछ्याउँदै प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा रेडियो युनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म वीरेन्द्र अब नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउन पार्टी एक भएर लाग्ने निर्णय गरेको छ आज काठमाण्डुमा सम्पन्न केन्द्रीय कार्य बैठकले प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो काँग्रेस केन्द्रीय कार्य बैठकले संसदमा अविश्वासको प्रस्ताव पारित गराएर प्रचण्डको नेतृत्वमा सरकार बनाउन पार्टी एक भएर लाग्ने निर्णय गरेको केन्द्रीय सदस्य महतले जानकारी नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको छ आज बसेको एमाले स्थायी कमिटी बैठकले नेपाली काँग्रेस र कपा माओवादी केन्द्रले संसदमा पेश गरेको अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको हो बैठकले संसदमा अविश्वासको प्रस्ताव पेश गरेर पनि काँग्रेस र माओवादीले प्रधानमन्त्रीको राजीनामा माग्नुको कुनै औचित्य नरहेको ठहर पनि गरेको एमाले जनाएको छ बैठकमा नयाँ सरकार गठनमा देखिएको संवैधानिक अन्यलता र पार्टीले लिनुपर्ने बाटोका बारेमा छलफल पनि भइरहेको छ सभामुख ओनसरी घरतीले अविश्वासको प्रस्तावमा छलफल हुनुअघि आर्थिक विधेयक पारित गर्न चाहेको बताउनु भएको छ आफूले तीन दिनसम्म यस विषयमा छलफल गर्दा पनि काँग्रेस र माओवादीले नमानेको घर्तीले बताउनुभयो सत्तापक्षका सांसदहरूले आर्थिक विधेयक सम्बन्धी प्रस्तावको कार्यसूचीलाई हटाएपछि सारेको हटाएर पछि सारेको भन्दै सभामुखप्रति असन्तुष्ट जनाइरहेका बेला वहाँले आफू तथस्थ भूमिकामा रहेको बताउनुभयो बालुवाटार स्थित निवासमा आज संचारकर्मीसँग कुराकानी गर्दै सभामुख धर्तीले तीन दिनसम्म प्रयास गर्दा पनि सहमति जुटाउन नसकेको बताउनुभयो उहाँले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको बताउँदै बीच सहमति हुने भए आफू जुन कुनै विकल्प रोज्न र समय फेर्न तयार रहेको बताउनुभयो अविश्वासको प्रस्तावमा बिहिबार छलफल हुँदैछ बिहिबार दस बजेसम्म दलहरूबीच सहमति नभए आफू प्रक्रियामा जाने सभामुख घटीको भनाइ छ नेपाल चीनबीच विभिन्न क्षेत्रमा आपसी सहकार्य करने उद्देश्य विभिन्न सहमति पत्र में हस्ताक्षर चीन को यू योंग डिस्ट्रिक्ट को झोंग कोमा आज सम्पन्न नेपाल चीन गैर सरकारी सहयोग मंचको तेह्रौं बैठकका अवसरमा तीनवटा सहमति पत्रमा हस्ताक्षर भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको हो जस अन्तर्गत रणनीतिक साझेदारी सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ चाइना चेम्बर अफ टुरिज्म र ग्लोबल टुरिज्म इकोनोमिकी रिसर्च सेन्टरबीच त्रिपक्षीय सम्झौता भएको महासंघले जनाएको छ अखिल चीन उद्योग वाणिज्य महासंघको आयोजनामा भएको उक्त बैठकमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष षुपति मुरारकाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल अहिले चीनमा रहेको छ मलेसियामा अवैध रूपमा काम गरेको आरोपमा जेल सजाय काटेर घर फिर्ती केन्द्रमा रहेका सोह्र नेपाली कामदारलाई उद्धार गरी नेपाल फर्काइएको छ मलेसिया नेपाली दूतावासले आज जारी गरेको विज्ञप्ति अनुसार उनीलाई वैदेशिक रोजगार प्रबन्धन बोर्डको सहयोगमा हवाई टिकट किनेर गत बिहिबार र आज गरी दुई चरणमा नेपाल पठाएको हो दूतावासले हालसम्म गैर तथा सरकारी संघ संस्थाको सहयोगमा छ जनालाई निशुल्क टिकटको व्यवस्था गरी नेपाल पठाएको जनाएको छ थुनवा केन्द्रमा रहेका अरू नेपालीलाई समेत निशुल्क टिकटको व्यवस्था गरी स्वदेश फर्काउने तयारी भइरहेको दूतावासले जनाएको छ <ण्याँगा> चिकित्सा शिक्षा तथा सेवा सुधार गर्न आठौं पटक आमरण अनसनमा बसिरहेका वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसी अनसन बसेको दस दिन हुँदासम्म पनि उनले उठाएका माग सम्बोधनमा कुनै पहल कदमी भएको छैन यसबीचमा डाक्टर केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर बन्दै गएको छ उनलाई श्वास फेर्न समेत समस्या हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् रक्तचाप पनि निकै कम हुँदै गएकोले दिनहुँ अक्सिजन दिएर रा राखिएको डाक्टर केसीको उपचारमा संलग्न डाक्टर दिव्या केसी शाहले जानकारी दिइन् चिकित्सा क्षेत्रमा देखिएको विकृति हटाउन चार माग राखेर अनसन बसेका डाक्टर केसीलाई भेट्न दिनह विभिन्न नेताहरू पुग्ने क्रम जारी रहे पनि समाधानका लागि कतैबाट टी इन्टरनेसनलले कोइलालीको टिकापुर घटनापछि थारू समुदायमाथि प्रहरीले ज्यादती गरेको प्रतिवेदन सार्वजनिक गरेको छ प्रहरीले थारू समुदायका मानिसहरूलाई मनपरी ढंगले गिरफ्तार गरेको यातना दिएको र दुर्व्यवहार गरेको उसले बताएको छ कैलाली सदरमुकाम धनगढ़ी जेलमा रहेकाहरूलाई भेटेपछि एमनेस्टीले यो रिपोर्ट सार्वजनिक गरेको हो जहाँ टिकापुर घटनापछि हत्या हत्या प्रयास रोरी को आरोप में पकड़ पर गदौ सात मा टीकापुर मा भएको हिंसात्मक झडपमा एसएसपी सहित आठ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो एमनिस्टीका अनुसार जेलमा रहेका उन्नाइस मध्ये अठार जनालाई पक्राउ परेदेखि नै यातना दिइएको बताएका छन् एक अभियुक्ति आफूलाई पक्राउ गरे लगतै पिट्न थालेको र कुटाइका कारण आफू बेहोस भएको बताएका छन् अर्का अभियुक्तिले बाँसको लट्ठी बुट हातको साथै प्लास्टिकको पाइपले कुट्ने गरेका बताएका छन् आफूहरूलाई मानवीय व्यवहार नगरेको भन्दै एक अभियुक्तले प्रहरीले खैनी खाएर आफ्नो अनुहारमा थुकेको सुनाएका छन् ढोटीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् डोटीको जिजोडा 5 पाँचकी सैंतिस वर्षीय टिकेश्वरी शर्मा विष्ट आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् उनको के कारणले ज्यान गएको हो अहिलेसम्म पुष्टि भएको छैन तर घटनाको प्रकृति हेर्दा बीज सेवनका कारण ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनु, अनुमान छ मृतक टिकेश्वरीका श्रीमान तीन र दुई वर्षका छोराछोरी छन् मृतकको लास पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ताइवानको ताइयुअमा सहरमा मंगलबार पर्यटक सवार बसमा आग लागि हुँदा कम्तीमा छब्बीस जनाको मृत्यु भएको छ चिनिया पर्यटकलाई लिएर गइरहेको बस राजमार्गको साइडको बार बार ठोकिएपछि आगो सल्किएको स्थानीय अधिकारीहरूले जनाएका छन् बसमा चौबिसजना पर्यटक चालक र स्थानीय गाइड सवार थिए बसमा आगो निकै छिटो सल्किएकाले सबैको मृत्यु भएको त्यहाँको राजमार्ग प्रहरीले जनाएको छ घटनाबारे अनुसन्धान शुरू गरिएको बताइएको छ र लड्स को ऐतिहासिक मैदान में क्रिकेट को सभी पुरानों मानने मेलीबोन क्रिकेट क्लब एमसी दुई सय अठारह रन को चुनौती पछाई रखे क्रिकेट को मक्का मानने लड्स मैदान में एक दिवसीय मैत्रीपूर्ण खेल में एमसीसी सामू दुई सय अठारह रन को लक्ष्य दिखे थी टस जितने बैटिंग रोजे ने आठ विकेट गुमा निर्धारित पचास ओवर खेल्द दुई सय सत्र रन जोड़े को थी नेपाल का ज्ञानेंद्र मल ने सर्वाधिक उनचालीस रन को योगदान करे तस्ते पारस खड़का ने तीस शरद भेषवाकर के सत्ताईस सागरपुल ने छब्बीस रन को योगदान करे बसंत रेग्मी ने चौबीस राजू रिजाल ने चौबीस सोमपाल कामी बीस रन का योगदान करे अहिल दुई सय अठार रन को चुनौती पछाई रमसीजी पांच विकेट गुमा एक सय तेतीस रन कुल स्कोर में खेली यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचारका शीर्षक पुनः एक पटक प्रचण्डको नेतृत्वमा सरकार बनाउन कांग्रेस एक ढिक्का हुने अविश्वासको प्रस्ताव सामना गर्ने एमालेको निर्णय डाक्टर केसीको माग अझै सम्बोधन भएन स्वास्थ्य अवस्था नाजुक टिकापुर घटनापछि थारू समुदायमाथि प्रहरीले ज्यादती गरेको प्रतिवेदन सार्वजनिक ताइवानमा पर्यटक सभार बसमा आग कम्तीमा छब्बिस जनाको मृत्यु र लर्ड्समा भइरहेको खेलमा नेपालले दिएको दुई अठार रनको लक्ष्य एमसिसी पछ्याउँदै अवस्था समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रवृत्ति सहयोगी सुरेशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यो सँगै आजका लागि हाम्रा सम्पूर्ण समाचार बुलेटिनको समय सकिएको छ हाम्रो भेट भोलि बिहान सात बजे हुने आजलाई समाचार कक्षका सम्पूर्णसँगै म वीरेन्द्र पनि विदा हुन्छु नमस्कार